रुजुमान त्यो बिरानो टापुमा पुगेको पनि धेरै भइसकेको थियो तर घर फर्कने कुनै उपाय उनले देखिरहेकै थिएनन् उनी ज्यादै मायालु र विश्वासिला व्यक्ति थिए र कुनै पनि किसिमको काम गर्न चाहन्थे सायद जहाज चलाउने समूहमा पो केही काम पाइएलागी भन्ने उनको आशा थियो त्यो टापु भएको हुँदा त्यहाँ बन्दरगाह र जहाजहरू त हुनै पर्छ भन्ने उनको अनुमान थियो उनी यही कुरा सोच्दै थिए त्यही बेला एउटा पातलो मान्छेले ठूलो यन्त्रलाई घोडाले तान्ने गाडीमा राख्दै गरेको उनले देखे ती मान्छेले आँखा लाग्ने किसिमको रातो सुट र रा ठूलो प्वाख खुसारेको बडो नक्कल गरेको टोप लगाएका थिए जुजुमानलाई देखेर ती मान्छे कराए ए बाबु म तिमीलाई पाँच सय दिन्छु मेरो यो भारी उठाइदेऊ त पाँच सय जुजुमानले उत्सुकतापूर्वक दोहोऱ्याए तिमी पैसा कमाउन चाहन्छौ कि चाहँदैनौ निश्चय नै चाहन्छु अरू के भन्ने सोच नआएपछि जुजुमानले यसै भने यो कुनै जहाजमा गर्ने काम त थिएन तर आफूलाई बचाइ राख्नको लागि उनले केही त कमाउनै पर्थ्यो यसका साथै ती मान्छे अलि बाटो देखिन्थे यसैले दे केही राम्रो सुझाव दिने हो कि भन्ने जुजुमानलाई आशा पनि लाग्यो धेरै यता र उता चलाएपछि दुबैजना मिलेर त्यो मेसिनलाई गाडामा राख्न सफल भए आफ्नो निधार पुस्दै जुजुमानले उनीहरूले उठाएर राखेको वस्तुलाई हेरे चारैतिर राम्रा बुट्टाहरू कुदिएको त्यो मिसिन ठूलो थियो यसको सबैभन्दा माथि एउटा ठूलो ढुवाङ थियो त्यो ढुवाङ जुजुमानको घरमा हातले दम्दिएर बजाउने बाजा जस्तै देखिन्थ्यो कस्तो राम्रो रङ रहेछ ती जटिल तर साह्रै मनसुने बुट्टाहरूको ढाँचालाई हेर्दै र टाउको घुमाउँदै जुजुमानले भने अनि त्यो माथिल्लो भागमा बज्ने ठूलो घण्टी के आओ, हो नि ती मान्छेले भने अगाडि आऊ र तिमी आफै हेर जुजुमान गाडीमाथि चढे र त्यहाँ कुदिएका साङ्केतिक सुनौला अक्षरहरू पढ्न थाले गोली गम्परको स्वप्न लेखिएको थियो यो स्वप्न यन्त्र हो जुजुमानले दोहोऱ्याउँदै भने यसको मतलब यसले सपनालाई साकार पार्छ त हो निश्चय नै पार्छ चुच्चो अनुहारका ती मान्छेले भने त्यसपछि दुईवटा पेज निकालेर मेसिनको पछाडिपट्टि रहेको पट्टीलाई उनले खोले भित्रपट्टि एउटा सानो यन्त्र थियो त्यो यन्त्रमा हातले चलाउने पूर्जाको सट्टा एउटा कमानीले दम दिने मेसिन थियो र त्यसलाई स्विचले घुमाइन्थ्यो ए त्यहाँभित्र त एउटा सानो पुरानो संगीत बज्ने बाकसबाहेक अरू केही पनि रहेनछ त जुजुमानले भने तिमी के चाहन्छौ ती मानिसले छड्के हाने यसबाट सुन्दर परि निस्किन्छ भन्ने सोचेका थियो कि क्या हो मलाई थाहा छैन मैले सोचेको थिएँ यहाँ त एउटा छुट्टै खालको विचित्रको यन्त्र हुन्छ होला भनेर यदि सपनालाई साकार पार्ने हो भने त केही विशेष चिजहरूको आवश्यकता पनि त पर्छ नि त्यो बाठो मानिसको मुखमा अलि अमिलोपन आयो र उनले जुजुमानलाई क्वर्वार्ती हेर्दै भने मेरा जिज्ञासु मित्र केही सपनालाई साकार पार्न शब्दहरू मात्रै चाहिन्छ समस्या के हो भने तिमीले देखेको सपना कसले पूरा गर्छ भन्ने बारेमा तिमीलाई कहिल्यै थाहै हुँदैन जुजुमानको अनुहारमा आश्चर्यपूर्ण भाव देखेर ती मान्छेले आफ्नो खल्तीमा हात हाले र एउटा सानो बिजनेस कार्ड छिकेर नाकेबोलीमा आफ्नो परिचय दिए मेरो नाम पीटी टीकारम तत्कालै ती मान्छेले थाहा पाएकी उनले जुजुमानलाई जी गोम्पर भन्ने लेखिएको गलत कार्ड दिएका रहेछन् उनले त्यो कार्ड हतार हतार फिर्ता लिए र भने ए बाबु मलाई माफ गर यो त हिजोको कार्ड थियो उनले आफ्नो खल्तीको पैसा राख्ने ब्यागबाट अर्को कार्ड निकालेर दिए त्यो अर्कै आकारको अर्कै रङको र टिकाराम नाम अङ्कित भएको कार्ड थियो उनले एउटा पर्चा निकाले जसमा सुनौलाक्षरले लेखिएको ले थियो र त्यो कागजलाई कार्डमा टिकाराम नाम भएको ठाउँमै लगेर टाँसिदिए अब पर्चा पर्दा डाक्टर टिकारामको टीकारामको स्वपप्मशिन भनेर पढ्न सकिन्थ्यो ती मान्छेले विस्तारै भने मान्छेहरूको कुनै न कुनै त सपना हुन्छ नै ठीक। खाली के हो भने मान्छेलाई आफ्नो सपनालाई वास्तविकतामा परिणत गर्ने तरीका थाहा हुँदैन ठिक डा टीकारमले जब, जब, जब ठिक भन्थे तब टाउको हल्लाउँथे र ऊ जुजुमानले पनि स्वीकारोक्तिको रूपमा आफ्नो टाउको हल्लाउने गरे तिमीले पैसातिर यो साँचो घुमाऊ र यो पुरानो बाकसले केही निर्देशन दिँदै जान्छ त्यो सुन ठीक? टीकारमले फेरि टाउको हल्लाउँदै भने र जुजुमानले पनि समर्थनमा टाउको हल्लाए त्यसपछि त्यहाँबाट एउटा सन्देश आउँछ कस्तो सन्देश टाउको तलबाट माथि गर्दै तुरन्तै जुजुमानले सोधे त्यो मानिसले जुजुमानलाई आफ्नो नाउँ सच्याउन आग्रह गर्दै भने कृपया डाक्टर टीकारम भन अथ कि मानिसहरू के चाहन्छ चा? त्यही अनुसार सोच्न यो मिसिनले निर्देशन दिन्छ र कसैले उसले भनेका कुराहरु सुनिरहेका छन् कि भनेर त्यो मानिसले यताउता हेरे त्यसपछि यो मिसिनले सपना देख्नेहरूलाई बिस्तारै के के गर्नुपर्छ भनी व्याख्या गर्छ बुझ्यौ तपाईँको मतलब यो मिसिनले उनीहरूलाई लठ्ठो पार्छ ए होइन होइन होइन होइन त्यो मान्छेले विरोध गर्दै भने यसले त उनीहरूलाई उनीहरू राम्रा मान्छे हुन् र उनीहरूले चाहेका कुरा राम्रै हो जायजै हो भन्ने कुरा बताउँछ यति मात्रै जुजुमानले छक्क पर्दै सोधे हो यति मात्रै त हो नि कुरा नबुझेर अल्मल्लमा परेका जुजुमानले एकछिन रोकेर फेरि सोधे एतिले कसरी सपना पूरा हुन्छ त त्यो मान्छेले एउटा तेल हाल्ने भाँडो झिके र त्यो मिसिनभित्र रहेको पूर्जाहरूमा तेल हाल्न थाले आ, यो धेरै कुरामा निर्भर गर्छ र मैले यो मिसिन कहाँ राखे भन्ने कुरामा पनि भर पर्छ म यो मिसिनलाई धेरैजसो कल कारखाना र उद्योगहरू भएको ठाउँमा राख्ने गर्छु उनले सडक अगाडिको दुई तल्ले घरतिर आफ्नो बुढी औंलाले देखाउँदै दे भने कहिले म यो मिसिनलाई शासकहरूको दरबारतिर पनि राख्छु यहाँ मान्छेहरू जहिले पनि धेरै पैसाकै चाहना गर्छन् अब तिमीलाई थाहै छ धेरै पैसा हुनु त राम्रै कुरा हो किनभने हेर बजार मूल्य सधैँ बढ़िरहेकै हुन्छ र जनतालाई जहिले पनि बढी पैसाको आवश्यकता परिनै रहेको हुन्छ होइन र जुजमानले आफ्नो आँखा भावपूर्ण रूपले फैलाउँदै भने के तिनीहरूले त्यसपछि बढी पैसा पाउँछन् त त्यो मान्छेले पछाडि फर्किए र आफ्नो हात जुत्रोले पुस्दै औँला भाँच्दै भने ती सपना देख्नेहरू पछि शासकहरूसम्म जान्छन् र आफूलाई फाइदा हुने नियम बनाउन उनीहरूलाई दवाब दिन्छन् फाइदा कस्तो फाइदा जुजुमानले सोधे जस्तै सुरक्षाका कुराहरू ठिक कुरा उदाहरणका लागि ती सपना देख्नेहरूले कानूनको माग गर्छ जसले उद्योगलाई बिमा गर्न दवाब दिन्छ बिरामीको लागि बिमा बेरोजगारको लागि बिमा मृत्युको बिमा यस्तै यस्तै यो त राम्रै कुरा हो नि जुजुमानले छक्क पर्दै भने त्यसो भए ती सपना देख्ने मानिसहरू धेरै खुसी होलान् है उनले बिस्तारै उद्योगतिर फर्केर रहेरे। तर त्यहाँ उनले केही नयाँ कुरा भने देखेनन् एकदमै सकेको रंगले गर्दा उद्योग भवन उजाड देखिन्थ्यो फोहर र फुटेका झ्यालबाट कुनै पनि उज्यालो चमक आएकै थिएन पेटीमा फुटेका सिसाका टुक्राहरू यताउता छरिएका थिए त्यो मान्छेले मिसिनमा तेल हालिसकेपछि पेचकिल्लालाई कसेर त्यो पातालाई फेरि आफ्नो ठाउँमा राखे अन्त्यमा जुत्रोले आफ्नो बाकसको बाहिरी भाग पूपछि उनी गाडाबाट बाहिर निस्के र मेसिनलाई निरीक्षण गर्न थाले जुजुमान पनि बाहिर निस्के र त्यो मान्छेको नजिकै गएर सोध्न थाले यो मेसिन प्रयोग गर्नेहरू त धेरै सुखी हुनुपर्छ है रूपियाँ र सुरक्षा पाएर अनि तपाईँलाई पनि धेरै धन्यवाद दिएको होलान् उनीहरूले तपाईँलाई तकमा वा पुरस्कार पनि दिएका छन् होला है त्यस्तो केही भएन डाक्टर टीकारामले बिस्तारै भने केही पनि दिएनन् उल्टै छन् हिजो त मेरो यो सपनाको मिसिनमा नोक्सान पुर्याए उनीहरूले ढुङ्गा इँटा फालेर यसलाई बिगारे हिजो उनीहरूको उद्योग बन्द भयो र कामदारहरूले यसको दोष मलाई नै दिए नजिकैको कारखाना देखाउँदै दे उनले भने ए उद्योग किन बन्द भयो त मेरो विचारमा उद्योगले जति आमदानी गर्न सक्नु थियो त्यो गरेन र कामदारहरूलाई ज्याला र सुविधा केही पनि दिन सकेन त्यसपछि त उद्योग बन्द हुने अवस्था आयो त्यसो भए त्यसो भए उनीहरूको सपना त साकार भएन नि त्यो उद्योगै बन्द भएपछि त कसैले पनि तलब पाउने कुरै भएन नि त्यसैले कसैले सुरक्षा पनि पाएन होला भनेपछि त कसैले केही पनि पाएन न सुरक्षा न पैसा तपाईँ त ठग हुनुहुन्छ कि क्या हो जुजमानले भने केटा चुप लाग सपना साकार भइसकेको छ मैले तिमीलाई के भनेको थिएँ तिमीले केही चीजको चाहना गर्यौ सपना देखियो भने त्यो सपना कसले पूरा गर्छ भन्ने कुरा तिमीलाई थाहा हुँदैन भनेर भनेको हो कि होइन अब हेर यो टापुमा भएका उद्योगहरू कलकारखानाहरू बिस्तारै बिस्तारै बन्द हुँदैछन् म बस्ने टापु नाइको टापु हो र त्यो यहाँबाट एक हप्ताको जहाज यात्रापछि बल्ल पुगिन्छ यहाँ जति जति उद्योग र कलकारखानाहरू बन्द हुँदै जान्छन् नाइको टापुमा अझ बढी अवसरहरू सृजना हुँदै जान्छ त्यहाँका उद्योगहरू अझ बढी फस्टाउँदै जान्छन् त्यहाँ रोजगारीको अवसर अझ धेरै हुँदै आउँछ त्यसपछि त धेरै आमदानी अनि धेरै सुरक्षा पाइहाल्छ नि अनि भएन त सपना पुरा हाम्रो यो टापुका मानिसहरू त मूर्ख छन् यति भन्दै एउटा डोरीले त्यो मिसिन बाँध्दै डा टीकाराम खिस्सा उनी चालकको सिटमा गएर बसे र मददत गरे बापत केही रूपैयाँ दिएर जुजुमानसँग बिदा मागे जुजुमानले त्यो रूपैयाँ हेरे एक्कासी उनले थाहा पाए त्यो रूपैयाँ अब छिट्टै नै काम नलाग्ने हुनेछ यो त्यही रूपैयाँ थियो जुन ती पुरूष र महिलाले उनलाई पैसा छाप्ने अड्डा अगाडि देखाएका थिए